देशका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका अनुभवहरू कथाका रूपमा आज पनि हामी प्रस्तुत गर्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर जुजुमानका अनुभव सुन्नुअघि असल सार्वजनिक नीतिमा हुनुपर्ने केही चरित्रका बारेमा गएको अङ्कहरूमा हामीले शुरू गरेको चर्चालाई आज पनि निरन्तरता दिन्छौं मानिसको संख्या बढ्यो भने समस्या पनि बढ्छ बेरोजगारी बढ्छ भन्ने गरेको हामीले धेरै सुन्छौँ तर मानिसको संख्या बढ्नु भनेको कुनै पनि स्थानमा समस्या निम्त्याउनु मात्र नभई त्यस ठाउँको विकासका लागि एउटा राम्रो स्रोत पनि हो भनेर हामीमध्ये कतिले सोचेका छौँ जनसङ्ख्या बढ्दै गयो भने गरिबी र विपत्ति बढ्नुको साटो आर्थिक विकासमा सहयोग भई मानव कल्याण हुन्छ भन्ने कुराको व्याख्या गर्ने सिद्धान्तका बारेमा आजको अघि बढाउँमा केही चर्चा गरौं यदि हङकङको चार पाँच दशक पुराना तस्विरहरू तपाईँले हेर्नुभयो भने त्यो ठाउँ कति उराठ अनि सम्भावना नै नभएको जस्तो देख्नुहुन्छ तर अहिले त्यही हङकङ गगनचुम्बी भवन अनि विशाल कार्यालय भवनका लागि चर्चित छ त्यहाँका उत्कृष्ट र चिल्ला राजमार्गहरूले पछिल्लो समयमा जनसङ्ख्या वृद्धिले हङकङको विकासमा बाधा होइन सघाउ पुर्याएको स्पष्ट हुन्छ यसमा हङकङ एक्लो उदाहरण भने होइन सिङ्गापुरमा दुई दशमलव पाँचका दरले जनसंख्या बढ़िरहेको छ पचास भन्दा बढी जनसङ्ख्यामा वर्षेनी साढे दुई दशमलवको बढोत्तरी हुनु सानो कुरा त होइन तर दिन दुगुना रात चौगुना विकास गरिरहेको सिङ्गापुरलाई पनि जनसङ्ख्याको वृद्धिले सकारात्मक प्रभाव नै पारेको छ यो विश्वमा यस्ता अरू थुप्रै उदाहरण भेटाउन सकिन्छ सन् उन्नाइस सय हङकङमा हजारौं मानिसहरू बाटोमा अनि साना डुङ्गाहरूमा रात बिताउन बाध्य थिए ठूलो संख्यामा बेरोजगार गरिब जनता प्राकृतिक स्रोतको कमी सीमापारबाट प्रत्येक दिन उर्लिरहेका शरणार्थीहरू यो सबै कुराले गर्दा हङकङवासीमा आफ्नो मुलुकलाई विकास गर्न सकिन्छ भन्ने नविश्वास थियो नजाँघर्नै तर सन् असीको दशकमा यी सबै अवस्थामा परिवर्तन भइसकेको थियो मानिसको सङ्ख्यामा हुने वृद्धिको सबैभन्दा ठूलो फाइदा भनेको काम गर्ने हात अनि बुद्धि लगाउने दिमाग पनि बढ्नु हो फेरि विकास भनेको तालिम प्राप्त कामदारहरूको सङ्ख्यामा पनि भर पर्छ नि जति बढी तालिम प्राप्त सिपयुक्त हात र दिमाग त्यति छिटो नै विकास ती तालिम प्राप्त मानिस स्वदेशी हुन् वा विदेशी यसले मुलुकको विकासमा फाइदै पुर्याउँछ यसो भन्नुको अर्थ मानिसले बल र बुद्धि दुवै प्रयोग गरेर समस्याको सामना गर्ने हो भने यसले नयाँ नयाँ विचारको सृजना गर्छ अनि विचारलाई व्यवहारमा ल्याउन पनि सजिलो हुन्छ यसले स्वतः सामाजिक र आर्थिक विकासको बाटो खोल्छ तर यो कुरामा यहाँलाई विश्वास नलागेको भए यसलाई यसरी बुझौँ अहिलेको समयमा बढी मानिसले समस्या नै ल्याएको देखिन्छ कम्तीमा हाम्रा सहरहरूमा तर बुझ्नुपर्ने कुरा के हो भने मानिसको संख्या बढ्नुले ल्याउने समस्या अल्पकालीन मात्र हुन् विशेष गरी यसले बजारमा सामानको अभाव सृजना गर्छ र मूल्य पनि बढ्छ तर यसले समस्याको समाधान खोज्नतर्फ प्रेरित गर्छ एउटा स्वतन्त्र समाजमा मानिसले समस्याको समाधान त जसरी भए पनि पत्ता लगाएरै छाड्छन् यो त आजसम्म हामीले देखिन आएका छौँ लोडसेडिङ भयो मैनबत्तीको उद्योग फस्टायो सोलाबत्तीको प्रयोग बढ्यो यी त केही उदाहरण मात्रै हुन् यसले समस्या समाधानका लागि मानिसले अपनाउने उपाय र लागू गर्ने प्रविधिले हामीलाई अन्त्यमा फाइदा नै पुर्याउँछ अनि ती समस्या नआएको भए सृजना हुने अवस्थाभन्दा राम्रो अवस्थामा पुर्याउँछ यसैले छोटो समयको धेरै मानिस थोरै औसत आमदामी भए पनि दीर्घकालमा बढी मानिसको अर्थस्रोतको उपयुक्त प्रयोग र सबैका लागि बढी आमदामी हुन्छ तपाईँलाई अझै चित्त नबुझे यसलाई यसरी बुझौँ यदि विश्वको जनसङ्ख्या करिब दस हजार वर्ष पहिलेका चालिस लाखबाट आजको स्तरमा नबढेको भए कि हाम्रो जीवनस्तर अहिले जस्तो छ त्यस्तो हुन्थ्यो होला त नयाँ नयाँ सामानको आविष्कार हुन्थ्यो त हाम्रो जीवन यतिकै सजिलो र आरामको हुन्थ्यो त अनि हाम्रो आयु यसरी लम्बिन्थ्यो असल सार्वजनिक नीतिमा हुनुपर्ने केही चरित्रका बारेमा लरेन्स रिडले प्रतिपादन गर्नुभएका सात सिद्धान्तमध्येको तेस्रो आज हामीले सुनेका हौं यो जानकारीलाई आउने अङ्कहरूमा पनि निरन्तरता दिन्छौं अब लागौं के स्कुलनको पुस्तक जानथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् हाम्रै जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ मुसाहरू भएको साङ्गुरो बाटो हुँदै जुजुमान अगाडि बढ्न थाले हिँड्दै जाँदा ठुला ठुला भवनहरू देखिन थाले र धेरै मानिसहरू पनि सडकमा देखिन थाले सडकको पेटीले हिँड्न धेरै सजिलो बनाएको थियो अनि कर छल्नका लागि घुँडाले टेकेर हिँड्ने मानिसहरूका लागि पनि त्यो पेटीमा हिँड्न सजिलै देखिन्थ्यो उनी हिँड्दै एउटा ठूलो इँटाले बनेको भवन पार गर्दै थिए त्यति नै बेला उनले माथितिरबाट मिसिनको आवाज सुने त्यो छिटु छिटु आइरहेको क्लिक टि क्ल क्लिक क्लक आवाज छापाखानाको जस्तै थियो यो सहरको पत्रिका छाप्ने ठाउँ होला जुज्मानले सोचे राम्रो यदि यो छापाखाना रहेछ भने त ता, यो टापुबारे सबै जानकारी पढ्न सक्छु म उनले सोचे त्यसपछि उनी हतार, हतार गरेर त्यो घरको ढोका खोज्दै थिए एतिकैमा उनी राम्रा लुगा लगाई हिँडिरहेका एक महिला र पुरुषको जोडीसँग झण्डै ठोकिन पुगे जुजुमानले माफी माग्दै भने मलाई माफ गर्नुहोस् के यो सहरको पत्रिका छाप्ने ठाउँ हो ती महिला हाँसिन् र त्यो भलादमी पुरूषले जुजुमानको कुरालाई सुधार्दै भने मलाई लाग्छ तिमीलाई भ्रम भयो युवक यो रूपैयाँ बनाउने कारखाना हो पत्रिका छाप्ने ठाउँ होइन निराश हुँदै मानले भने ए मैले त छापाखाना पो होला कि भनेर आशा गरिरहेको थिएँ खुशी हो तिमी ती, ती मानिसले भने यो कार्यालयभन्दा महत्वपूर्ण अरू कुनै छापाखाना वा कारखाना यहाँ छैन केही ठिक होइन र प्रिय भन्दै त्यो मानिसले महिलाको पन्जा लगाएको हात थप्त हो यो सत्य हो लुकेको हाँसो निकाल्दै ती महिलाले भनिन् यो कार्यालयले रुपैयाँ छापेर धेरै सुख ल्याउँछ जुजुमानले उत्तेजित हुँदै भने ओहो यो कस्तो राम्रो यदि मैले पनि यहाँ केही पैसा छाप्न सके भने त म पनि निकै सुखी हुन्छु होला ती मानिसले जुजुमानलाई औँला टड्याएर विरोध गर्दै भने ओहो होइन होइन सकिँदैन यो कुरा गर्नै सकिन्न ती महिलाले पनि सहमति जनाउँदै भनिन् हो त शासकहरूको परिषदले नियुक्ति नगरेका रुपैयाँ छाप्ने व्यक्तिहरूलाई त जाली नोट छाप्ने मानिसको संज्ञा दिइन्छ र जेलमा हालिन्छ हामीहरू यस्तो जालीलाई सहन सक्दैनौँ ती मान्छेले जोडले टाउको हल्लाउँदै भने जब जाली नोट छाप्नेहरूले रुपैयाँ छाप्छन् र खर्च गर्छन् तिनै रुपैयाँहरू चलन आउँछ यसबाट मूल्य बढ्छ ज्याला बचत र पेन्सन एकदमै घट्छ यो त चोरी भयो नि त्यसपछि जुजुमानले पनि रिसाउँदै भने मैले के बिराएँ मैले पैसा छाप्नै थालेको त छुइनँ नि तपाईँले भन्नुभयो झैँ धेरै पैसा छाप्यो भने सुखी हुन्छ भन्ने कुराको समर्थन पो गर्दै थिए त महिलाले भनिन् हो यो ठीक हो यदि ती महिलालाई बोल्दा बोल्दै ती लोग्ने मान्छेले बिचैमा रोकेर भने यदि यो आधिकारिक रूपमैयाँ छापेको भए ती जोडीले एक अर्कालाई राम्ररी चिन्थे सायद तिनीहरूले एकअर्काको वाक्य टुङ्ग्याए ती मान्छेले कोटको खल्तीबाट एउटा ठूलो रूपैयाँको थैली झिके र जुजुमानलाई देखाउँदै दे एउटा कागज निकाले शासकहरूको परिषदले लगाएको छाप औल्याउँदै उनले भने ल यहाँ हेर यो नोटमा कानुनी टेंडर भनेर लेखिएको छ जसले यसलाई आधिकारिक रूपैयाँ बनाउँछ यो आधिकारिक रूपैयाँ छाप्ने नीतिलाई मौद्रिक नीति भनिन्छ ती महिलाले पाठ्य पुस्तक पढेजस्तै गरेर फेरि सम्झाए थप सम्झाइन् थैलीलाई राख्दै ती मान्छेले भने यदि यो आधिकारिक रूपैयाँ हो भने सरकारले तोकेको रूपैयाँ मात्र छाप्नेलाई चोरेको भन्न मिल्दैन त्यो आधिकारिक नै हुन्छ ती महिलाले भनिन् हाम्रो लागि नै शासकहरूको परिषदले त्यो पैसा खर्च गर्ने त हो नि ती पुरुषले आँखा छिम्क्याउँदै भने हो शासकको परिषदका व्यक्तिहरू असाध्यै दानी र उद्धार छन् तिनीहरूले यो सरकारी पैसा तिनीहरूप्रति बफादार नागरिकहरूको निम्ति तयार भएका परियोजनाहरूमा खर्च गर्छन् र विशेष गरी तिनीहरूलाई चुन्ने व्यक्तिहरूका निम्ति खर्च गर्छन् यदि तपाईँहरू दुःख मान्नुहुन्न भने म मा एउटा अर्को प्रश्न गरू जुजमानले फेरि सोधे तपाईँहरूले नै भन्नुभयो कि जब जाली नोटहरू धेरै हुन्छन् मूल्य बढ्छ ज्याला बचत र पेन्सन केही पनि हुँदैन भनेर यो त मैले अलिकति बुझेन नि ती जोडीले एकअर्कालाई उल्लासपूर्वक हेरे अनि पुरुषले भने ए मूल्य बढ्छ तर ती शासकहरूले जब हाम्रो लागि बढी खर्च गर्छन् नि हामी जहिले पनि खुसी नै हुन्छौं मान्छेहरूको आवश्यकता अलि धेरै हुन्छ रोजगारी पाएका नपाएका युवा बुढाबुढी गरीब धनी सबैका आआफ्ना मागहरू छन् शासकहरूसँग बढी पैसा भएमा ती मागहरू पूरा हुन सक्छन् त्यसमा ती महिलाले पनि थपिन् ती शासकहरूलाई निकै सूक्ष्म रूपले मूल्यबाट पर्ने समस्याहरूको अध्ययन गरेका छन् र तिनीहरूले बिग्रँदो आर्थिक स्थिति र खराब मौसमकै कारण मूल्यवृद्धि भएको कारण पत्ता लगाएका छन् प्रकृतिको बदलिँदो स्वभावले नै मूल्य बढाउँछ मानिसको जीवनस्तर घटाउँछ र यो प्रभाव विशेष गरेर जङ्गल र खेत भएका क्षेत्रमा बढी देखिन्छ ती पुरूषले पनि थपे निश्चय नै हाम्रा टापुमा अनेकौँ खराब कुरा अनि विघ्न बाधाहरू छन् यसले गर्दा हाम्रो व्यवस्थालाई बिगारेको छ र मूल्य पनि बढाएको छ अब काठ अनि खानेकुराको मूल्य बढिरह्यो भने त यसले हामीलाई नै दुःख हुन्छ नि होइन र फेरि कम मूल्यले पनि उत्तिकै खराब गर्छ ती महिलाले कराउँदै थपिन् बाहिरिया मान्छेहरूले घाँटी छिन्ने गरी प्रतिस्पर्धा गरेर जहिले पनि असाध्यै कम मूल्यमा मेनबत्ती र कोट हामीलाई बेच्ने प्रयास गर्छ हाम्रो शासकको परिषदले त्यस्ता राक्षसहरूलाई पनि निकै कडाइका साथ व्यवहार गर्छन् र यसले गर्दाखेरि महँगै मूल्यमा बेच्ने हाम्रा मेनबत्ती र कोट उद्योगहरू फस्टाइरहेका छन् यति भन्दै ती महिलाले आफ्नो साथीको कोटको बाहुला तान्न थालिन् हो यो ठिक हो यति भन्दै ती पुरुषले महिलालाई हेर्दै भने हाम्रो लगानी गर्ने बैङ्कका मानिससँग केही काम छ अब हामी हिँड्नुपर्छ होला भन्दै ती पुरुषले आफ्नो टोपी उठाए र ती महिलाले विनम्रताका साथ जुग्दै त्यहाँबाट बिदा भए त्यो बिरानो टापुमा जुजुमानले थुप्रै अनौठा अनुभवहरू संगाले। अनि धेरै अनौठा विचार भएका र व्यवहार भएका मानिसहरूलाई भेटे शासकहरूको खराब अर्थनीतिले केही मानिसहरूलाई कसरी सुखी बनाउँछ र त्यसले कसरी प्रतिस्पर्धाको वातावरणलाई मार्छ र विकासको बाटोमा भाँझो हाल्छ जुजुमानले सिकेको थप एउटा अनुभव हामीले जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानु टापुमा जुजुमानको थप यात्रा हामी अर्को अङ्कमा प्रस्तुत गर्छौ योसँगै अघि बढौँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको दसौँ अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रममा थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लु डब्लु डब्लु डट फेसबुक डट कम फोवर्ड स्ल्यास अघि बढौँमा सुन्न सक्नुहुन्छ